जुत्ता राष्ट्र महाराज तथास्तु भन्न लाचार थिए उनले तथास्तु भने सम्पूर्ण गुमेका चिजहरू पाण्डवहरूको यथावत प्राप्त भए त्यसपछि फेरि दुर्योधन दुशासन गर्न सकौनी चण्डाल चौकडी बसो बैठक दुर्योधन त भन्न थालो सारा जम्ब गुण गोबर गरिदिन महाराजले के गर्ने हाम्रै पिताश्रीको गल्ती भयो हामीले त आफ्नो किल्ला बाँधिसकेका चारैतिरबाट सब खजम ज्यो खत्तम भयो धराही हो भनेर दुर्योधन त लड्ला जस्तो गर्न थालो अनि शकुनले भन्नु भान्जा एउटै मागले जाडो जान्छ र अर्को जुवाको आयोजना गर अनि हामी शर्त राखौँ जल्ले हार्छ त्यो बाह्र वर्ष वनवास एक वर्ष गुप्तवास झेल्ने हुन्छ जसले जितो त्यो राज गर्छ मलाई थाहै छ कसरी हराउने भन्ने कुरा म मसहु जुवाडी हुँ पाण्डवहरूलाई हराइदिन्छ उठु बाह्र बाह्र वर्षको वनवासको <coughs> लागि लखेटिन्छन् अनि गुप्तवासको एक वर्षमा उनीहरू चिनिन्छन् चिनिनेले फेरि बाह्र वर्षको त्यो चक्कर दोहार दोहोऱ्याउनु पर्छ पाण्डवहरू फेरि एकचोटि वनवास गएपछि फर्किएर आउने नै छैनन् चिन्तै नगर म कण्टक निवारण गरिदिन्छु तिम्रो भनेर भनौ फेरि जुवा भयो फेरि पाण्डवहरू हारे शर्त अनुसार वनवास झेल्नु पर्यो बाह्र वर्षको वनवास त्यसपछि गुप्तवास झेल्ने दिन आयो त एक वर्षको त्यो पनि विराट राजाको राज्यमा सकुशल कसैसँग नचिन्निकन पाण्डवहरूले पार गरे त्यसपछि पाण्डवहरूमा आफ्नो अधिकार प्राप्त गर्ने चर्चा चल्न थालौँ धर्मराज दृष्टि शान्तिवादी हुनुहुन्थ्यो उहाँले भन्नुभयो हामी त सम्झौता गरौँ लडाइचिन्त नगरौँ हाम्रो पैतृक अधिकार थियो अरे तर हाम्रै बन्धुले छेनेका छन् त्यसलाई अहिले केही नभनौँ नत्र भने बन्धु का बीचमा रक्तस्राप रक्तपात हुन्छ यो काम नगरौँ यसरी हामी जुद्धपट्टि नलागौँ हामी शान्तिसँग बसौँ हामी पाँच भाइ छौँ पाँच गाउँ दिउँ इन्द्रप्रस्थम वृकपप्रस्थम जयन्तम वारणावत्तम प्रयक्ष चतुर ग्राह्मण कञ्चित एकञ्च पञ्चम इन्द्रप्रस्थ मिलोस् वृक प्रस्थ मिलोस् जयन्त भन्ने ठाउँ मिलोस् वारणावत मिलोस् कुनै एउटा गाउँ मिलेर हामीहरूलाई पाँचवटा गाउँ जनपद प्राप्त भए पो अरू केही चाहिँदैन सन्धि गरौ सन्धिले गर्नु दूतको काम कसले गर्ने त भन्दा प्रभु कृष्णलाई म अनुरोध गर्छु वि गरिदिनु हुन्छ भनेर धर्मराज दृष्टिले विन्ती गर्नुभयो गर रा। पाण्डवका पक्षबाट भगवान् कृष्ण राजी हुनुभयो सन्धि दूत भनेर जानुको लागि कौरव सभामा तहल्कामा चिराख्या अस्तिनापुरमा कृष्णको आगमन हुँदैछ दुर्योधन चान्चुने कुरा होइन यो भान्जा चान्चुने कुरा होइन कृष्ण अहिलेका युग हुन् कृष्णले बोलेकोलाई कसैले नाइ भन्दैनन् ना। भगवान् श्रीकृष्णलाई त्यतिसम्म त युग पुरुषको रूपमा त सघाउने पनि मान्दी समझदारी उसको पनि थियो भक्तवत्सल भगवानको साधारण कुरा होइन अस्ति न कृष्ण आउनु भने यहाँ हेर्नु तिमीले तिम्रो दायाँ बायाँ जति छैनन् यी बुढापाकाहरू विष्णुपिता मह्रोणाचार्य कृपाचार्य कृष्णले बोलेपछि सबैले हो बडा राम्रो भन्नुभयो के सबले भन्छन् सबैले हात जोड्छन् तिम्रो पक्षमा कोही रहने छैन याद राख्नु तिमी एक्लो पर्छौ कृष्णले सबैलाई हल्ला आएर जान्छन् यहाँ आएर त्यस्तो उनीहरूले भान्जा तिमी अज्बुत भनेर बस्नु दुर्याधनले भन्नु मामा जस्तो हजुर मेरो पक्का मामा म त्यस्तै हजुरको पक्का भान्जा चिन्तै नगर्नुहोस् कृष्णले जे जे भन्छन् म होइन भनिदिन्छु हुँदैन भनिदिन्छ भनेर दुर्योधनले बतन्दियो दियो प्रभु कृष्ण सन्धिदूत भनेर पाण्डवहरूका प्रतिनिधि भनेर जानुभयो कौरव सभामा सारा जरा जुरुक उठेर स्वागत गरे भगवान्को ध्रतराष्ट्र महाराज उठे विष्णु पिताम द्रोणाचार्य सब उठे भगवानलाई आसनमा विराजमान गराए त्यसपछि आगमनको कारण सोद्धा भगवानले भन्नुभयो म त भाइ भाइका बिचमा झगडा नहोस् भनेर सन्धिदूत भनेर आएको हुँ पाण्डवहरूले पाँच गाउँको सन्धि प्रस्ताव पठाएका छन् यसलाई स्वीकार गर्ने र उनीहरूलाई पाँच गाउँ प्रदान गरेर शान्तिसित बस्ने लडाई झगडा नगरी यो मेरो प्रस्ताव छ त्यसमा क्षेत्र राष्ट्र महाराजले विष्णु पितामहले द्रोणाचार्यले सबैले द्वारकाधीशले ल्याएको सन्देश अत्यन्त कल्याणकारी छ हामी सबै यसलाई अनुमोदन गरौँ भन्न थाले खास कुछ, खास खुस गर्दै दुर्योधनलाई सकुनीले उक्सा भान्जा मैले भने हो कि होइन कृष्णको बोली सुनेपछि यी सबै लडाक लुरुख हुन्छन् कि भएन नि हेर त कोई तिम्रो पक्षमा रहे बोल्दैनौ यस्तो अवस्थामा भनेर उक्सा दुर्योधनले भन्नु कृष्ण पाँच गाउँको कुरा गर्या? तपाईँले पाँच गाउँको कुरा छोड्नु सियोको टुप्पो बराबर जमिन पनि म दिन्न सूचकम नै बदा श्यामी बिना जुद्धेन केशव भनेर दुर्योधनले लल्कारो सकुनीको बलमा भगवान् कृष्णले भन्नुभयो हे दुर्योधन हे कुरुराज पुनर्विचार गरेर बोल समय गएको छैन यो भूल नगर्नु मनमा कि पाण्डवहरू कमजोर भएर पाँच गाउँको प्रस्ताव पठाएका हुन् भनेर तिमी भन्दा कमजोर पाण्डव छैनन् म यति कुरा भनिदिन्छु किनभने आजसम्म मानवको इतिहासमा जसका पक्षमा जनता छन् तिनको अगाडि तिनको समान बलवान कोही भएकै छैन न भविष्यमा हुनेछ जनताको आशीर्वाद जसलाई प्राप्त छ त्योभन्दा बलियो आजसम्म मानवको इतिहासमा कोही भएकै छैन पाण्डवहरूलाई जनताको आशीर्वाद चाहिँ तिमीले नभुल्नु तिमीभन्दा कमजोर भएर पठाएको होइन यो यदि यो भूल गर्यो भने त्यसको परिणाम समयले बताउँछ तिमीलाई भनेर भगवानले भन्नुभयो दुर्योधनलाई सोचेर बोल राम्ररी हिसाब मिलाएर कुरा गर के होला परिणाम सोचेर गम्भीर भनेर बोल दुर्योधनले भन्नु के सब म अत्यन्त विचारपूर्वक बोलिराखेको छु मैले मा बिट मारेरै बोलेको ठिक छ त त्यसो भए अब म जान्छु मैले त मेलमिलाप होस् भनेर प्रयत्न गरेँ हुँदैन भने म मा जान्छु भनेर भगवान् जाने तयारी गर्न लाग्नुभयो दुर्योधनले दुस्साहस गरो पहिला आफ्ना सैनिकहरूलाई प्रयोग गरेर कृष्णलाई बन्दी बनाउने दुस्साहस गरौँ तर भगवान्ले सबका सामु विराट रूप प्रदर्शित गरेर सबैलाई चकित पारिदिनु भयो दुर्योधन स्वयं पनि चकित भयो हार मानु अन्तमा हात जोडेर भन्न थालौ कृष्ण मैले त दुधको हैसियतले आएको हुनाले धेरै भोजनको व्यवस्था गरेका थिएँ प्रीतिभोज चौरासी व्यञ्जन छप्पन्न भोग तयार थिए यहाँको लागि ती त स्वीकार गरेर जानु पर्यो भगवान कृष्णले भन्नुभयो दुर्योधन मलाई त्यहाँको भोजन लाग्दैन जहाँ मानवता छैन जहाँ सत्य छैन न्याय छैन धर्म छैन त्यो चाहे चौरासी व्यञ्जन होस् छप्पन्न भोग होस् मलाई त्यहीको भोजन लाग्दछ चाहे त्यो पात होस् पातका साना पत्ताहरू हुन् सागपातहरू हुन् चाहे अन्नका सीताहरू थोरै हुन् केही के। त्यहीँको भोजन मलाई लाग्दछ जहाँ मानवता छ सच्चाइ छ सम्यम छ सुशीलता छ मर्यादा छ न्याय छ मलाई त्यहीँको अन्न त्यहीँको भोजन स्वीकार्य छ म यो भोजन स्वीकार गर्दिन म गएँ भनेर भगवान् श्रीकृष्ण हिँड्न लाग्नुभयो उता बिदुरजी का जाने सुर थियो भगवान्को त्यसको संकेत पाएर बिदुरजी दगुर्दै हतार हतार जान लाग्नुभयो भगवान कृष्णको आफ्नो कुटीमा सवारी हुँदैछ केही त व्यवस्था गर्नु पर्यो भनेर बिदुरजीभित्र बजारमा गएर बढिया बढिया लड्डु पेडा बर्फी गुलाबजामुन लालमोहन चुमचुम खुर्चन लिने सुरसार गर्न लाग्नुभयो प्रभुलाई जुनहार गराउनलाई उहाँ बजारतिर राख्नुभयो भगवान सोझै घर घर घर घर घर घर घर घर रथमा चढेर बिदुरजीको कुटियामा पुगेर ढोका खटाउनुभयो विदुर पत्नीलाई स्नान गरेर वस्त्र पनि राम्रोसँग पहिरिने अवसर मिलिराखेका थिएन हतार हतार लुगा पहिरेर प्रभुको बोली सुन्ने बित्तिकै अत्यन्त उत्सुक भएर परिचय भइसकेको प्रभुको बोलीबाटै आएर ढोका खोलिन् भित्र लिएर गइन् सामान्य चटाइमा प्रभुलाई विराजमान गराइन् त्यसपछि के टक्र्याउँ के टक्र्याउँ के टक्र्याउँ के टक्र्याउँ भयो नगिचैमा केराको कायो थियो त्यही काहीँ लिएर आएर केरा तास्दै गुदी गुदी जति बाहिर थुपार्दै बोक्रा बोक्रा जति प्रभुलाई टक्राउँदै गर्न लागिन। भगवान पनि आहा धन्य हो कति मिठास भन्दै केरा केराको बोक्रा जिउनार गर्दै गर्दै जानुभयो त्यतिकैमा हस्याङ र पस्याङ गर्दै लड्डु पेडा बर्फी गुलाबजामुन लालमुन चुनचुन खुर्चुन अनर्सा ढकने के के हो लिएर बिदुरजी आएर गाली गर्नुभयो पत्नीलाई पगली के गरेको यो खानेकुरा चाहिँ बाहिर फ्याँक्छौँ बोक्रो चाहिँ प्रभुलाई टक्राउँछौ होस् न त ठेगाना भनेर हटाउनु भयो पत्नीलाई भगवान्ले भन्नुभयो विदुरजी हजुरले त रङ्गमा भङ्ग गर्दैन भयो मेरो लागि त्यही बोक्रा नै केरा भइराखेको थियो मलाई अर्पण गर्ने भक्तले त्यही भाव राखेको थियो म त भावको भोको वस्तुको भोको होइन म हजुरका मिठाईहरू ती केराको बोक्राको तुलनामा खोइ कता हट्ने कहाँ रहने हुन् भन्नुभयो यसरी बिदुरजीलाई विदुर पत्नीलाई कृत कृत्यत्व ल्याएर भगवान् धर्म राज्य दृष्टिबाट फेरि फर्केर आउनुभयो र सारा पाण्डवहरूलाई भनिदिनु भयो अब यो युद्ध अपरिहार्य भएर आयो पाण्डवहरू अहिलेसम्मको इतिहास अहिलेसम्मको गौरवपूर्ण अस्तित्व पाण्डवहरूको सत्य धर्मप्रतिको आस्था यी सबैलाई जीवित राख्ने हो भने हजुरहरूले यस युद्धमा सगौरव भाग लिनुपर्छ आफूले चाहेको होइन यो थोपरिएको युद्ध आइलाग्यो र पाण्डवहरूको लागि यो धर्म युद्ध हो त्यसमा भाग लिनै पर्छ भनेर भगवान द्वारका सवारी हो त्यसपछि दुईतिरका सेनाहरूको संयोजन सुरु सुरु भयो त्यसपछि यता कौरव पक्षबाट दुर्योधन पाण्डव पक्षबाट अर्जुन भगवान द्वारकादीसँग सहयोग माग्नेद्वारका पुगे दुर्योधन त नामै अभिमान पूर्ण व्यक्तित्व भएको हुनाले मानम त दुर्ज्यौ धने भनेर हामी टिका लगाउँछौ दसैँमा उनी अभिमानी स्वभाव भएको हुनाले भगवान शुक्ला भएको थियो शिरपट्टि गएर सिरानीपट्टि बस्यो धेरै अर्जुन पुगे भगवानका भक्त उनी त त्यस्ता अभिमानी थिएनन् प्रभुका चरणतिर गएर बसे एकछिन भगवानका नेत्र खुले भगवानले अर्जुनलाई पहिला देख्नुभयो किनकि उनी पाउतिर बसेका हो अर्जुन तिमी यहाँ कतिखेर आएका तिमी भनेर शोधनी भयो अर्जुनले भने प्रभु केही बेर भयो पछाडिबाट दुर्योधन गरिदिएर भन्न लागो द्वारकाधीश पहिला त म आएको हुँ भनेर सिरानीपट्टिबाट बोलो ए कुरुराज दुर्योधन पनि भनेर भगवान् फर्केर यसो नजर भयो अनि दुवैजना के लक्ष्यले पाल्नुभयो त म कहाँ भनेर शोधनी भयो भगवान्ले दुर्योधनले पनि अर्जुनले पनि महाभारतको युद्धमा यहाँबाट सहयोग मिलोस् भनेर हामी याचनाको लागि आएका भनेर भने भगवान्ले आज्ञा बे कुर दुर्योधन हे भक्तवर अर्जुन मेरो तर्फबाट वास्तवमा यहाँ अस्त्र शस्त्र ग्रहण हुने छैन यस महाभारत युद्धमा म कुनै अस्त्र ग्रहण गरेर सक्रिय योद्धाको रूपमा म हुन चाहन्न तर पनि म कहाँ आएर केही याचना केही अपेक्षा राखिसकेपछि म रित्व हात पठाउन मेरो सहायता अवश्य हुन्छ मेरो सहायताका दुईटा रूप हुन्छन् एउटा अस्त्र शस्त्र सज्जित हजारौँको संख्याको नारायणी सेना अथवा यादवी सेना र अर्को निशस्त्र म एक्लो कृष्ण रहन्छु मेरा यी दुईटा सहयोगका रूप छन् यी सहयोगका रूपहरूमध्ये जुन राम्रो लाग्छ यहाँहरूले चुन्नुपर्छ र म चुन्ने यो अवसर अर्जुनलाई पहिला दिन चाहन्छु भन्नुभयो भगवान्ले सुन्ने बित्तिकै दुर्योधन जसले लौबर्बाद हो अब अर्जुनले चुन्ने अवसर पायो भनेदेखि त अस्त्र शस्त्र सज्जित हजारौँको सङ्ख्याको नारायणी सेनाको माग्ने हुन् कि अर्जुनले बुद्धि भ्रष्ट भएर एक्लो कृष्ण मागिँदै हुन्थ्यो भनेर दुर्योधन सोध्न थाल उसलाई के थाहा थियो आशुरी वृत्तिका पोषकलाई भगवान के हो परमात्माको शक्ति कति हुन्छ ऊ जान्दैन थियो उता सम्पत्तिलाई सेनालाई वैभवलाई बललाई यही सब मान्दे उसको मनमा धकधक भइराखेका थियो के माग्ने हो अर्जुनले नि अब विरोध गर पहिला धाउँछ होइन कृष्ण म पहिला आएको हो त्यो चुन्ने अवसर पहिला मैले पाउनुपर्छ होइन गुरुराज मैले सुनेअनुसार ठुला भाडाबाट यही थाह भएको छ मलाई कि कुनै कुरा चुन्ने अवसर दिनु पर्यो भने सानालाई पहिला अवसर दिइन्छ मलाई लाग्छ उमेरमा अर्जुन साना होइन नि त होइन कुरुराज दुर्योधन ए त्यसो त हो अर्जुन साना त हुन् हो त्यसै कारणले म चुन्ने अवसर पहिला अर्जुनलाई दिन्छु भनेपछि <coughs> दुर्योधन चुप लाग्यो भगवान्ले चुन्ने अवसर अर्जुनलाई दिनुभयो अर्जुनले भने प्रभु चाहे अस्त्र शस्त्र सज्जित हुनुहोस् चाहे निरस्त्र हुनुहोस् मलाई त कृष्ण भए पुग्छ हजुर भए पुग्छ प्रभु मलाई केवल हजुर चाहिन्छ भनेर अर्जुनले हात जोडे दुर्योधनले जुङ्गा मुसाह्रो श्यावास बुद्धि प्रष्ट अर्जुनको अस्त्र शस्त्र सेना छोडेर निरस्त्र कृष्णलाई वर्ण गरे भगवानले दुर्योधनतिर फर्केर भन्नुभयो कुरुराज दुर्योधन मेरो सहयोगका दुइटै रूप थिए त्यसमध्ये एउटा अर्जुनले चुनिहाले अब अस्त्र शस्त्र सज्जित हजारौँको सङ्ख्याको नारायणी सेना यादवी सेना गुरुराजको पक्षमा दुर्योधनको पक्षमा दुर्योधनले भनौँ श्यास जे सोचेर आएको थिएँ कृष्ण द्वारकाधीश मैले त्यही पाएँ अब म जान्छु भन्दै जुङ म सारदेव लागो आफ्नो बाटो भगवानले एकान्तमा लाग्नुभयो अर्जुनलाई भन्नुभयो अर्जुन बडा भोलक्कड रहेछौ तिमी त जाँच गर्न लाग्नुभयो तिमी त बडा भोलक्कड रहेछौ त्यत्रो मौका पर्या बेला अस्त्र शस्त्र सज्जित संख्याको सेना छोडेर म एउटा निरस्त्र कृष्ण किन चुन्या तिमीले